राष्ट्रिय गौरवका योजना कार्यान्वयनबारे प्रधानमन्त्री आफैले अनुगमन गर्ने सांसदहरूद्वारा संविधानको कार्यान्वयन र आर्थिक समृद्धिमा जोड साड़ा पशु चौपायका कारण बजार क्षेत्रमा व्यापारीलाई समस्या सागुरो सड़क दुर्घटनाको समेत जोखिम बैतडीमा प्रहारबाट युवक गम्भीर तीनजना पक्राउ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण स्थगित नभएको चीनको भनाई जम्मू कश्मीरमा भिडन्त सात विद्रोहीको मृत्यु र पचास वर्षीय पौडी खेलाडीले जितिन पारा ओलम्पिकमा ऐतिहासिक स्वर्ण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 खबर अब, अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजना बारे आफैले अनुगमन गर्ने बताउनु भएको छ राष्ट्रिय विकास समस्या समाधान समितिको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजना तिका बनाएर आफै अनुगमन गर्ने बताउनु भएको हो आफ्ना मातहतका आयोजनाको अनुगमन र निरीक्षण गरी विकास आयोजना समयमै सम्पन्न गर्ने वातावरण सिर्जना गर्न पनि उहाँले मन्त्रीहरूलाई निर्देशन दिनुभयो एकातिर विकासका आयोजनामा रकम अभाव हुने र अर्कोतिर विनियोजित पुँजीगत खर्च हुने समस्या समाधानका लागि दण्ड र पुरस्कारको प्रावधान आवश्यक रहेकोमा प्रधानमन्त्रीले जोड़ दिनुभयो यस वर्ष पुँजीगत खर्चको सामर्थ्य कम्तीमा अस्सी लाख कम्तीमा अस्सी प्रतिशत पुर्याउन राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र लापरवाही ढिला सुस्ती गर्ने कर्मचारीलाई दण्डित गर्ने प्रावधान आवश्यक राख्न पनि उहाँले आग्रह दिनुभयो प्रधानमन्त्रीले विकास आयोजना सम्बन्धी समितिका बैठकमा आवश्यक गृह गरेर उपस्थित हुने मन्त्रीलाई र सचिवलाई निर्देशन पनि उहाँले दिनुभयो सांसद राष्ट्रीय सार्वभौमिकता को रक्षा करते संविधान को कार्यान्वयन रुद्धि पर्ने जोड़ दियापिक संसद को आज बस बैठक को विशेष समयमा बोल्दै उनीहरूले सरकारको ध्यान आकर्षण गरेका हुन् बैठकमा एमालेका अष्टलक्ष्मी साक्यले यति बेला राष्ट्रियता र सार्वभौमिकतालाई जोगाउन चुनौतीपूर्ण भएको भन्दै संविधानको कार्यान्वयनको दायित्वमा एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो कांग्रेसका सांसद भरत कुमार शाहले मधेसमा संचालित ई रिक्सालाई व्यवस्थित गर्न स्थानीय स्तरमा दर्ता हुनुपर्ने र चालकलाई लाइसेन्स आवश्यक नपर्ने व्यवस्था गर्न माग गर्नुभयो नेकपा माओवादी केन्द्रका लाल मोदीले थारू समुदायले आफ्नो अधिकारका लागि गरेका आन्दोलनको सम्मान नभएको गुनासो गर्दै यस्तो स्थितिमा अर्को राजनैतिक क्रान्ति हुने, हुने र आर्थिक क्रान्ति अघि बढ़न सम्भव नहुने बताउनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विक्रम बहादुर थापाले प्रधानमन्त्री भारत भ्रमणको पूर्व संध्यामा आएको संविधान संशोधनको प्रसंगमा ध्यानकर्षण भएको भन्दै संशोधन गर्ने हो भने सनातन हिन्दू राष्ट्रको विषय समावेश गर्न माग गर्नुभयो मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका जितेन्द्र नारायण देवले कसैको धम्कीका भरमा दुई देशका सम्बन्ध अघि बढ़ाउन र मुलुकको हितमा काम गर्न खुट्टा नकमाउनु आग्रह गर्नुभयो पशु चौपाका कारण जटिलधुवाको बाग क्षेत्रका व्यापारीहरूलाई समस्या भएको छाडा रूमा छोडिएका पशु चौपायाले विशेष गरी फलफूल तथा तरकारी व्यापारीहरूलाई समस्यामा पारेको हो दिनभरि सड़कमै देखिने गरेको साढा पशु चौपायाहरूले बिक्रीको लागि राखेका फलफूल र तरकारी खाइदिने गरेका छन् ग्राहकहरूसँग कुरा गर्दा गर्दै ती चौपायाहरूले तरकारी तथा फलफूल खाइदिने गरेको बागबजार क्षेत्रका तरकारी तथा फलफूल व्यापारीहरूले गुनासो गरेका छन् साथै सागुरू सड़क रहेको बागबजार क्षेत्रमा आउज गर्ने तथा मालसमान किनेहरूलाई त अप्ठ्यारो भएको छ नै दुर्घटनाको जोखिम समेत बढ़ेको छ पशुपालकहरूले छाडा रूपमा छाड्ने गरेका कारण समस्या र जोखिम बढ़दै गएको हो यता बाग बजार क्षेत्र अमरगढ़ी नगरपालिका भित्र पर्ने भएकाले नगरपालिकाले समस्या निराकरण गर्नुपर्ने भए पनि यसप्रति चासो नै छैन नगरपालिकाका कार्यकारी प्रमुख मातृका प्रसाद भट्टराईले साड़ा पशु चौपायाको विषयमा अर्खालाई दोष थोपारेका छन् उनले डडेलधुरा उध्योग वाणिज्य संघसँग छाडा पशु नियन्त्रण गर्ने बारेमा छलफल भएको र संघले त्यसको उपाय खोज्नतर्फ अगाडि नबढ़ेको बताउनु भएको छ चक्कू प्रहारबाट दार्चुलामा एक युवक गम्भीर घाइते भएका छन् चक्कू प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ अपी नगरपालिका चारका बाइस वर्षीय गणेश कुंवर चक्कू प्रहारबाट घाइते भएका हुन घाइते कुवरको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ घाइतेको पेटमा गहिरो चोट रहेकाले लगातार रगत बगिरहेको अस्पताल श्रोतले जनाएको छ अपी नगरपालिका छापरीको कोटमा डेउड़ा खेलिरहेका बेला सोमबार विहान तीन बजे ती र दुई समूहबीच झडप भएको बताएको छ पक्राउ पर्नेमा दार्चुलापी नगरपालिका चार दहका 27 वर्षीय धीरेन्द्र कुबर 17 वर्षीय रमेश कुवर र सोही ठाउँकै सोह्र वर्षीय उमेश कुवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिनुभयो अब केही देश बाहिरका खबर चीनले राष्ट्रपति शी जिङपिङको भ्रमणबारे नेपालसँग निकट सम्वादमा रहेको बताउनु भएको छ बेजिङको सीको नेपाल भ्रमण रद्द भएको खबरको खण्डन पनि गरेको छ चिनिया विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनी बारे धेरै कुरा प्रश्न हुन बाँकी नै भएको भन्दै भ्रमण रद्द भएको भन्न नमिल्ने बताउनु भएको हो उच्च स्तरको भ्रमण आदान प्रदानबारे दुई पक्ष निरन्तर सम्वादमा रहेको भए पनि उहाँले जानकारी गराउनु भएको छ चिनिया राष्ट्रपति सी भारतमा हुने ब्रिक्स सम्मेलनमा सम्मेलनका क्रममा नेपाल आउने चर्चा रहेको थियो तर पछिल्लो पटक यो भ्रमण रद्द भएको खबरहरू सार्वजनिक भएका थिए नेपालसँग निकट रहेर संवाद भइरहेको भन्दै चीनले राष्ट्रपति सीको नेपाल भ्रमणबारे उचित समयमा जानकारी दिने पनि बताउनु भएको छ चीन या विदेश मन्त्रालयकी प्रवक्ता ह्वाले नेपालको नयाँ सरकारसँगको सम्बन्धलाई चीनले महत्व दिएको धारणा राख्नुभयो भारत प्रशासित जम्मू काश्मीरमा सुरक्षाकर्मी र विद्रोही बीच भएको भिडन्तामा सातजना विद्रोहीले ज्यान गुमाएको छ काश्मीरको पुंचमा साढे पाँच घण्टासम्म चलेको भिडन्तको क्रममा चारजना विद्रोही मारिएको भारतीय अधिकारीले बताएका छन् सेनाको क्याम्प नजिक रहेको जिल्ला प्रशासन कार्यालयको एक भवनमा विद्रोही घुसेका थिए जहाँ त्यसअघि अर्धसैनिक बल र विद्रोही बेच गोली हानाहान भइरहेको थियो भवनमा विद्रोही घुसेपछि सेनाले कार्यवाही शुरू गरेको थियो र भिटेन्त कोखरमा एक प्रहरी जवानको पनि ज्यान गएको छ अर्का एक प्रहरी घाइते भएका छन् यस्तै कश्मीरको कुपवाडा जिल्लामा भएको घटनामा तीनजना विद्रोहीले ज्यान गुमाएको छ आफ्नो नियन्त्रण रेखा रिक, नजिकै घुसपट गर्न खोज्ने क्रममा विद्रोही मारेको सेनाले जनाएको छ काश्मीरमा पछिल्लो 65 दिनमा अठत्तर जनाको ज्यान गएको छ र त्यस्तै दस हजार नागरिक घाइते भएका छन् ब्राजीलको रियोदी जेनेरियोमा जारी पारा ओलम्पिकमा काजकस्तानकी पचास वर्षीय पौडी खेलाड़ीले स्वर्ण पदक जितेकी छिन् पचास वर्षीय जुल्पिया गाविदुलिनाले ली एक सय मिटर फ्री स्टलमा स्वर्ण पदक जितिके हुन् उनले काजकस्तानलाई प्यारालम्पिकमा इतिहासमै पहिलो पटक स्वर्ण दिलाएकी हि उनले त्रिचालिस दशमलव बाइस दूरी पार गरेर नयाँ विश्व बनाइन खुट्टा नभएकी जुल्पिया यसअघि ह्लचियर धाबेका थिइन् र उनले तीस वर्षको उमेरपछि मात्र पौडी शुरू गरेकी हुन् यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ <ण्णाग> गौरवका आयोजना कार्यान्वयनबारे प्रधानमन्त्री आफैले अनुगमन गर्ने सांसदहरूद्वारा संविधानको कार्यान्वयन र आर्थिक समृद्धिमा जोड़ छाडा पशु कारण बाग क्षेत्रमा <ण्णाग> व्यापारीलाई समस्या सांगुरो सड़कमा दुर्घटनाको समेत जोखिम बैतडीमा चक्कु प्रहारबाट युवक गम्भीर तीनजना पक्राउ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण स्थगित नभएको चीनको भनाई जम्मू काश्मीरमा भेडन्त सात विद्रोहीको मृत्यु र पचास वर्षीय पौडी खेलाडीले जितिन पाराओलम्पिकमा ऐतिहासिक स्वर्ण हवस् सरो समाचार शरण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी दिलदीपेशलाई धन्यवाद तपाईँ हाम्रा चा। कार्यक्रम सुन्न पनि सक्नुहुनेछ यो सँगै आजका लागि हाम्रा हाम्रो भेट भोलि विहान सात बजे हुने नै छ आजलाई समाचार कक्षका सम्पूर्ण म पनि विदामस्कार